योहो कार्यक्रम शुभ बिहानी नमस्कार अ शुभ प्रभात कार्यक्रम शुभ बिहानीमा यहाँलाई स्वागत छ प्राविधिक मित्र रिजनसँगै म ध्रुवराज शुभ बिहानी हरेक दिन बिहान आठ बजेको आठ बजेपछि आउने गर्छ र आज पनि हामी उपस्थित भएका छौँ सुबै बिहान हामी आजको तिथिमिति आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशिफलले तपाईँको आजको दिनलाई कसरी निहालेको छ बाह्र राशिफल मार्फत तपाईँको आजको दिनचर्याका बारेमा जानकारी गराउनेछौँ त्यसै गरी सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच प्रसारण यात्रामा के कस्ता कार्यक्रम रहेका छन् त्यस सम्बन्धी जानकारी पनि हामी दिनेछौँ अनि सु शुभ बिहानीमा तपाईँले प्रेषित गर्नुभएका जन्मदिनका शुभकामनाका पत्रहरूलाई पनि हामी शुभ बिहानीमा स्थान दिँदै आइराखेका छौँ सुरुमा आजको मिति आज विक्रमसम्म दुई हजार असार अषाढ़ तिन गति मङ्गलबार तदनुसार दुई हजार चौध जुन सत्र तारिक आषाढ कृष्ण पक्ष पञ्चमी तिथि राति दस सत्ताइस बजे उपरान्त षष्ठी तिथि श्रवण नक्षत्र बिहान सात उनपचास बजे उपरान्त घनिष्ठा नक्षत्र बै वैघति योग दिउँसो तिन छप्पन्न बजे प्रान्त विष्कुम्भ योग कौलभकर्ण आनन्ददादी योगमा लुम्बयोग चन्द्रमा मकर रासिमा साँझ छ अन्ठाउन्न बजे उपन्त कुम्भ रासिमा रोग बेला बिहान छ एकचालिस बजेसम्म आजको तिथिमिथि आजको तिथिमिथि पश्चात आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ बार राशिफले तपाईँको आजको दिनलाई कसरी निहालेको छ त्यस सम्बन्धी जानकारी अबको क्रममा तपाईँको आजको दिनमा साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ लाभदायी यात्रा हुन सक्ला शुभकामना आदान प्रदान हुने शैक्षिक क्षेत्रमा सफलता प्राप्त होला वृष राशि तपाईँको आजको दिनमा आजको दिनमा महिला वर्गबाट विशेष सहयोग मिल्ने देखिन्छ मान्यजनबाट आशीर्वाद प्राप्त होला कर्कट राशि कर्म प्राप्तिको योग रहेको छ नयाँ कामको योजना बन्ने छ कर्कट राशि नै तपाईँको आजको दिनमा सिंह राशिको आजको दिनमा प्रियजनसँग भेटघाट हुनेछ समाजमा मान सम्मान तथा विशिष्ट व्यक्तिबाट स्वागत गर्नुपर्नेछ आर्थिक क्षेत्रमा सुधार आउने देखिन्छ कन्या राशि तुला राशि त आजको दिनमा स्वास्थ्यको दिन विशेष दिन वृश्चिक राशि त आजको दिनमा मनोरञ्जन तथा रमाइलोमा सहभागी भइएला नयाँ रोजगारी मिल्ने देखिन्छ मान सम्मान तथा पुरस्कार प्राप्त होला परिवारबाट आवश्यक सहयोग मिल्नेछ धनुशि नै तपाईँको आजको दिनमा मकर राशिनीहरूको लागि आजको दिन सफल तथा रमाइलो यात्रा हुनेछ मित्रजनसँग भेटघाट तथा रमाइलो हुनेछ शैक्षिक क्षेत्रमा सफलता मिल्ने देखिन्छ मन खुसी तथा हर्षित रहला कुम्भ राशि नै आजको दिनमा र अन्त्यमा मीन राश् मीन राशि तपाईको आजको दिनमा मन अस्थिर तथा सञ्चल बन्ने देखिन्छ आँटेका काममा बाधा पर्न सक्छ यता भयो आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ वार रासिफल मार्फत तपाईँको आजको दिनचर्याका बारेमा जानकारी प्रस्तुत गरे यदि तपाईँले कुनै शुभ कार्यको थालनी गरिदिनुहुन्छ भने त्यसलाई निरन्तरता दिनुहोला रेडियो अर्पण एक सय चार त्यो कामको सफलताको कामना गर्दछ अब हामी लाग्छौँ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच बसाइमा के कस्ता कार्यक्रम रहेका छन् त्यस सम्बन्धी जानकारीतर्फ शुभ बिहानी तपाईँ यति बेला सुनिरहनु भएको छ शुभ बिहानी लगत्तै चिया चौतारी तपाईँले सुन्न सक्नुहुनेछ नौ बजेसम्म नौ बजेको समय रहनेछ नेपाली समाचार भने लगत्तै सुगम सङ्गीत तपाईँले सुन्न सक्नुहुनेछ शा। दस बजेको समय रहनेछ अर्पण समर्प अर्पण समाचारको समा भने त्यस लगत्तै लौकझङ्कारमा सहकर्मी दिवसले साथ दिन आउनुहुनेछ एघार बजेको पालो रहनेछ अर्पण खबरको त्यस लगत्तै जस्ट फर इन्जोय सहकर्मी रामुको साथमा सुन्न सक्नुहुनेछ सा। बाह्र बजे नेपालवाणी समाचार त्यसपछि बलिउड फोल्डर तपाईँले सुन्न सक्नुहुनेछ भने एक बजी अर्पण खबरको पालो रहनेछ अर्पण खबर लगत्तै बलिउड काम सहकर्मी सागरको साथमा तपाईँले करिब दुई बजेसम्म सुन्न सक्नुहुनेछ दुई बजेको समय रहनेछ अर्पण समाचार भने लगत्तै अर्पण समर्पण तपाईँले सुन्न सक्नुहुनेछ सहकर्मी रामको साथमा भने तिन बजेको समय रहनेछ नेपालबाडी समाचार भने लगत्तै आधुनिक गीत सङ्गीत तपाईँले सुन्न सक्नुहुनेछ अपराह्ना चार बजीसम्म अपराह चार बजेको समय रहनेछ अर्पण खबरको भने लगत्तै रोजाइमा लोक साथमा सहकर्मी दिवस उपस्थित हुनुहुनेछ बजे को पालो रहनेछ अर्पण बुलेटिनको देश विदेशका पालो रहनेछ नेपाल लगत्तै अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ स्तरमा भए गरेका गतिविधिहरू तपाईँले स्थानीय समाचार मार्फत सुन्न सक्नुहुनेछ साँझ सात बजेको पालो रहनेछ अर्पण सुबसाजको सहकर्मी दिवसको साथमा साढे सात बजे साजा खबर सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत तपाईँले सुन्न सक्नुहुनेछ बेलुका आठ बजेको समय रहनेछ नेपाली समाचार भने लगत्तै नेपाली सेवा तपाईँले सुन्न सक्नुहुनेछ बिबिसी नेपाली सेवा पश्चात श्रुति सम्वेक अच्युत घिमिरेको साथमा उज्यालो नेटवर्कबाट तपाईँले सुन्न सक्नुहुनेछ त्यसपछि तपाईँले नेपाल ए फिल्मको समाचार सुन्न सक्नुहुनेछ भने लगत्तै खुलदोली डट कम तपाईँले राति एघार सुन्न सक्नुहुनेछ खुलदोली डट कम पश्चात आजको लागि भने हाम्रो यात्रा राति एघार बजे गएर टुङ्गिनेछ र भोलि बिहान चार बजीसम्म हामी विश्राममा रहनेछौँ भोलि बिहान चार बजे नीतिशास्त्र प्रवचन माला तपाईँले सुन्न सक्नुहुनेछ तपाईँले साढे पाँच बजेसम्म भने साढे पाँच बजेको समय रहनेछ प्रभात बाणीको लगत्तै सिआइएनको साझा खबर सुन्न सक्नुहुनेछ साढ भोलि बिहान साढे छ बजे बाँडी बहस ऋषि धमलाको साथमा सुन्नुहुनेछ भने सात बजेको पालो रहनेछ अर्पण स्थानीय समाचारको अर्पण स्थानीय समाचार पश्चात बिबिसी बिहानी सेवा तपाईँले सुन्न सक्नुहुनेछ बिबिसी बिहानी सेवा पश्चात तपाईँले अर्पणमा व्यवसायी सहकर्मी रामको साथमा सुन्न सक्नुहुनेछ अर्पणमा व्यवसायी पछि हाम्रो भेट शुभ बिहानीको नयाँ श्रृङ्खलामा भोलि बिहान आठ बजे फेरि पनि हुनेछ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच यात्रामा के कस्ता कार्यक्रम रहेका छन् आज मङ्गलबारीय श्रृङ्खलामा के कस्ता कार्यक्रम रहेका छन् त्यस सम्बन्धी जानकारी मैले प्रस्तुत गरेँ आज त जन्मदिन पर्ने तपाईँ सम्पूर्णलाई शुभकामना व्यतीत गर्न चाहन्छौँ र तपाईँ आफ्ना सहकर्मी साथीहरूको आफ्ना इष्टमित्रहरूको शुभकामना सन्देश रेडियो मार्फत प्रेषित गर्न चाहनुहुन्छ भने हामीलाई फोन होला, हाम्रो स्टुडियोको फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय पच्चिसमा तपाईँले अपराह चार बजेदेखि पाँच बजेसम्म टिपाउन सक्नुहुनेछ तपाईँले टिपाउनुभएका शुभकामना सन्देशलाई हामी अर्पण शुभ बिहानीमा स्थान दिनेछौँ जानकारी सँगै आजको लागि भने अर्पण शुभ बिहानीको समय सकिएको छ कार्यक्रम सुन्नुभयो तपाईँलाई धन्यवाद छ प्रविधि संयोजनमा रहेर साथ दिने रिजनलाई विशेष आभार प्रकट गर्दै आजको श्रृङ्खलाबाट ध्रुवराज छुट्टिन्छु तपाईँको आजको दिन शुभ बितोस नमस्कार